संसद कार्य सञ्चालन नियमावली बहुमतले पारित सुनाई समिति पन्ध्र सदस्यीय बनाइयो काङ्ग्रेस बझाङको चुनावमा खसेको भन्दा सात मत बढी भेटियो प्रणाली हतारमा लागू गरिएको प्रति आलोचना भैतडीमा बस दुर्घटना हुँदा छजना घाइते दुईको अवस्था गम्भीर जापानमा अमेरिकी सेना विरूद्ध प्रदर्शन यो वर्ष कार्बन मात्रा तीस लाख वर्ष यताकै उच्च र भेनेजुरलालाई हराउँदै अर्जेन्टिनाको पा अमेरिकाको सेमी फाइनलमाडुलेसनको बयानब्बे दशमलव दुई मेघास र इन्टरनेट अनलाइनमा रेडियोपीबाट प्रसारण भइरहेको दिउँसो तीन बजेको युनिटी खबरमा स्वागत छ म प्रतीक्षा धामी खबर व्यवस्थापिका संसद कार्य संचालन नियमावली बहुमतले पारित भएको छ आइतबारको संसद बैठकले निमावली पारित गरेको हो नियमावली पारित भएसँगै संसदीय सुनवाईको बाटो खुलेको छ यसअघि नियमावली नबन्दा राजदूत न्यायाधीश लगायतको सुनवाई हुन सकेको थिएन यसैबीच संसदीय सुनवाई विशेष समिति पन्ध्र सदस्यीय हुने भएको छ यसअघि सत्तापक्ष र प्रतिपक्ष दलबीच सुनवाई समिति कति सदस्यीय हुने भन्ने विवाद थियो प्रमुख प्रतिपक्षीय दल नेपाली कांग्रेसले समिति पचहत्तर सदस्य हुनुपर्ने बताउँदै आएको थियो भने प्रमुख सत्तारूढ़ नेकपा एमाले र माओवादीले नयाँ संविधानमा भएको व्यवस्थाअनुसार पन्ध्र सदस्य हुनुपर्ने अडान राख्दै आएका थिए नेपाली काँग्रेस बोझाङको तेह्रौं जिल्ला अधिवेशनमा शनिबार भएको चुनावमा मतदाता संख्या भन्दा बढी मत भेटिएको छ कुल मतदान भएको भन्दा सात मत बढी भेटिएको निर्वाचन अधिकृत ठेकेन्द्र राज जोशीले बताउनु भएको छ जम्मा मतदाता संख्या चार सय पचहत्तर भए पनि चार सय मत खसेको थियो तर मत मतगणना गर्दा 441 सय एकचालिस मत भेटिएको हो यो खसेको भन्दा 7 मत बढी हो यसले गर्दा केही समय विवाद भएको थियो कुल खसेको मतबाट बहुमत कसैले पनि ल्याउन नसक्दा सभापति पदका लागि आइतबार फेरि चुनाव हुने भएको छ शनिबार राति भएको मतगणनाअनुसार सभापति पदका उम्मेद्वार खडगबहादुर बोहराले एक सय पैँसठी मत हर्कजङबहादुर सिंहले एक सय अडचालिस मत र रमेश भण्डारीले तिरासी मत ल्याएको निर्वाचन अधिकृतले बताएका छन् निर्वाचन अधिकृतका अनुसार छप्पन्न मत बदर भएका छन् संसदको महिला तथा बाल बालिका समितिका सदस्यहरूले एसएलसीमा ग्रेडिङ प्रणाली हतारमा लागू गरिएको भन्दै आलोचना गरेका छन् समितिको भावी योजनाबारे छलफल गर्न आज सिंहदरबारमा बसेको बैठकमा संसदहरूले पर्याप्त गृह बिना ग्रेडिङ प्रणाली लागू गरिएको भन्दै आलोचना गरेका हुन् उनीहरूले अधिकांश महाविस्तरका प्रधानलाई समेत यो प्रणाली बारेमा जानकारी नभएको बताएका छन् एमाले सांसद राजेन्द्र पाण्डेले दुई 2007 हजार सात सालमा प्रजातन्त्र आएको उपलक्ष्यमा सबैलाई एसएलसी पास गरिएको भन्दै अहिले पनि त्यसैको झलको मात्रा आएको बताएका छन् उनले ग्रेडिङ प्रणालीले विद्यार्थीको शैक्षिक गुणस्तर वृद्धिमा कुनै भूमिका निर्वाह गर्न नसक्ने दावी गरेका छन् सांसद टीएल चौधरी उमेश श्रेष्ठ लगायतले पनि एसएलसीको ग्रेडिङ प्रणालीमा सुधारको खाँचो रहेको बताएका छन् छलफलमा सांसदहरूले समितिको कार्यक्षेत्रभित्र पर्ने शिक्षा र स्वास्थ्यको क्षेत्रमा अनुगमनलाई बढाएर लाग्नु पर्ने धारणा राखेका थिए यसैबीच आज बसेको संसदको विधायन समितिमा हालसम्म भएका कामको समीक्षा गर्दै आगामी दिनका कार्यक्रमहरूबारे छलफल गरेको छ <laughs> निजामती सेवामा आजदेखि थप एक जना शाखा अधिकृतहरू प्रवेश गरेका छन् लोकसेवा आयोगबाट लिने परीक्षा उत्तीर्ण गरेपछि उनीहरूलाई जाउलाखेल स्थित स्टाफ कलेजमा छ महिने आवश्यक आधारभूत प्रशासनिक प्रशिक्षण दिएको थियो प्रशिक्षणमा प्रशन प्रशासन सञ्चालनका मूल्य मान्यता र बारे सिकाइन्छ प्रशिक्षणपछि नेपाल प्रशासन सेवा सामान्य प्रशासन समूह राजपत्र तृतीय श्रेणी उनीहरूलाई सामान्य प्रशासन मन्त्रालयले विभिन्न मन्त्रालय अन्तर्गत पद स्थापन गर्न लागेको हो उनीहरूलाई लोकेवा आयोगले सिफारिस गर्दा तोकेको मिटर र तालिमका क्रममा उनीहरूले पाएको औसत नम्बरका आधारमा पदस्थान गरिने सामान्य प्रशासन मन्त्रालयका सहप्रवक्ता नन्दराज ग्यावालीले जानकारी दिनुभएको छ महेन्द्रनगरबाट दार्चुलाका लागि छुटेको महाकाली यातायातको नापाज पैंतालिस पैसठी नम्बरको बस बैतडीको पाटा नगरपालिका सात ठाडमा आज बिहान पौडे आज बिहान चार बजेतिरको समयमा दुर्घटना हुँदा जना घाइ गम्भीर घाइतेसहित छजना घाइते भएका छन् गम्भीर घाइते हुनेहरूमा बैतडी रिम रिमका साठी वर्षीय भोजराज जोशी र दार्चुला अपनगरपालिकाका अठाइस वर्षीय चन्द्र धामी चन्द्राधामी रहेका छन् गम्भीर घाइते भएका दुवैलाई जिल्ला उपचार हुन नसकेपछि उपचारका लागि कैलाली रिफर गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका का। प्रहरी नायब परीक्षक मोहन प्रसाद पोखरेलले जानकारी दिनुभएको छ बस सड़कबाट तीस मिटर तल खसेको प्रहरीले बताएका छन् बस चालक कञ्चनपुर झोलाहरी पिप्लाडी नगरपालिकाका बत्तीस वर्षिया भरत भट्ट प्रहरी नियन्त्रणमा रहेका छन् चालक निधायकले बस दुर्घटनामा परेको बताएको छ बसमा सत्रजना यात्रु सवार रह अन्य सामान्य घाइते भएका चार जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ अरू सवार यात्रु सकुशल रहेका छन् बैतडीको महारूद्र दुई खाली माटोको ढिस्कुले पूर्एर शनिबार बेलुका एकजनाको ज्यान गएको छ जिल्ला प्रहरी कार्यालय बैतडीका का प्रहरी नायब परीक्षक मोहन पोखरेलका अनुसार ज्यान जानेमा महारुद्र तीनका अडसट्ठी वर्षीय भवानी दत्त पन्त रहेका छन् पन्त ढुङ्गाखानीमा काम गरिरहेका बेलामाथिबाट आएको माटोको ढिस्कुले पुरेर ज्यान गएको बताएको छ पन्तको स्थानीयले माटोको ढिस्कुले पुरिएर मृत मिर्त, अवस्थामा निकालिएको थियो जापानको उकिनावमा अमेरिकी सेनाको भारी उपस्थितिलाई लिएर प्रदर्शन भएको छ चा। कर्मचारीका रूपमा नियुक्त भएका पूर्व अमेरिकी जल्स सेनाले स्थानीय एक महिलालाई बलात्कार गरी हत्या गरेपछि स्थानीय थप आक्रोशित भएका हुन। उनीहरूले उकुनावबाट अमेरिकी सेनाको बेच्ने हटाउनु पर्ने माग अघि सारेका छन् छब्बीस हजार अमेरिकी सेना तैनाथ छन् उनीहरू अमेरिका जापानको सुरक्षा गठबन्धन अन्तर्गतको महत्वपूर्ण भूमिकामा छन् दोस्रो विश्वयुद्धपछि उकिनाओ सत्ताइस वर्षसम्म अमेरिकाको नियन्त्रणमा थियो यो वर्ष कार्बन डाइअक्साइडको मात्रा तीस लाख वर्ष उच्च रहेको मौसमविदले बताएका छन् एक अध्ययनका अनुसार यो वर्ष कार्बन मात्रा चार सय पीपीए भन्दा धेरै रहने पत्ता लागेको छ तीस लाखदेखि पचास लाख वर्ष पहिलेको अवस्थामा मात्रै कार्बन डाइअक्साइडको मात्रा 400 सय पीपीए भन्दा धेरै हुने गरेको थियो एनो मौसमी प्रणालीका कारण कार्बन डाइअक्साइडको मात्रा बढ़ेको बेलायतको मौसम विभागले जनाएको छ एलनिनाको कारण जंगलको वायुमण्डलमा कार्बन डाइअक्साइडमा असर परेको हो यसले गर्दा आगलागीका घटना बढेको हो यो वर्षको कुनै पनि महिनामा कार्बन डाइअक्साइडको मात्रा 400 सय पिपिएम भन्दा कम हुने सम्भावना नदेखिएकै नदेखिएको वैज्ञानिकले बताएका छन् यसले जलवायुमा जलो जलवायु चक्रमा खासै असर नगर्ने भए पनि यो अवस्था पृथ्वीमा मानिसको अस्तित्व नरहेको बेलाको जस्तो भएको वैज्ञानिकले बताएका छन् गएको वर्ष तीन महिना कार्बन डाइअक्साइडको मात्रा चार सय पिपिएम भन्दा कम थियो विशेष गरी जाडो मौसममा बढ्ने कार्बन मात्रा गर्मी बिस्तारै कम हुने भए पनि यो वर्ष यस्तो भएको छैन ला अर्जेन्टिनाको पा अमेरिका फुटबलको सेमी फाइनलमा प्रवेश गरेको छ अमेरिकामा जारी प्रतियोगिता अन्तर्गत आज बिहान भएको तेस्रो क्वार्टर फाइनलमा अर्जेन्टिनाले भेनेजुएलालाई चार एकले हराएको हो अब अर्जेन्टिनाले फाइनल प्रवेशका लागि अमेरिकासँग खेल्नेछ यो सँगै दिउँसोमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक संसद कार्य सञ्चालन निमावली बहुमतले पारित सुनवाई समिति पन्ध्र सदस्यीय बनाइयो काङ्ग्रेस बझाङको चुनावमा खसेको भन्दा सात मत बढी भेटियो प्रणाली हतारमा लागू गरिएको प्रति आलोचना बैतडीमा बस दुर्घटना हुँदा छजना घाइते दुईजनाको अवस्था गम्भीर जापानमा अमेरिकी सेना विरूद्ध प्रदर्शन यो वर्ष कार्बन मात्रा तीस लाख वर्ष उच्च कोपा र भेने जुएलालाई हराउँदै अर्जेन्टिना को अमेरिकाको सेमी फाइनलमा धेरै धेरै धन्यवाद प्राविधिक मित्र वीरेन्द्रलाई पनि विशेष धन्यवाद भन्दै समाचार बुलेटिनबाट मलाई पनि आज्ञा दिनुहोस् नमस्कार